विश्रामपछि पुनः स्वागत छ अहिले तेडियो अर्पण एक सय चार थप्लो चौतारी हिजो नै हाम्रो प्ले प्रेम को सम्झना गर्दाखेरि तैपनि प्रेमको कुरो उठ्याउँदाखेरि प्रेम चाहिँ राम्रोसँग गर्नुपर्छ काली प्रेमीले प्रेमी काले प्रेमी गाले प्रेमीले प्रेमी मात्र होइन आफ्नो घर परिवारसँग आफ्नो देशसँग प्रेम गर्दै अगाडि बढ्नुपर्छ अब जुन यो प्रेम दिवसको कुरा छ अब वास्तवमै यो चाहिँ हाम्रो सबैजनाले एक्लै अर्कालाई ला, सबैलाई प्रेम गर्ने राष्ट्रलाई प्रेम गर्ने यति गरियो भने चाहिँ <laughs> यो सार्थक पक्कै पनि हुन्छ अब यहाँ त मान्छेहरू आफै मात्र पद लिएर खोल्ने आफै मात्र अगाडि बढ्न खोज्ने मै लाउँ मै खाऊँ सुख सहे ल मोज मै गरौँ भन्ने यो बेलामा चाहिँ अलिकति चाहिँ हाम्रो वरिष्ठ बन्न खोज्ने नेताजीहरूले पनि प्रेमको कुरालाई अलिकति बुझ्नु पर्ला अनि यसो हाम्रो पनि हामीलाई पनि कसैले प्रेम गरेदेखि अब कुनै दिन प्रधानमन्त्रीको पदसम्म पुग्ने चाहिँ इच्छा छ अब हेर्दै जाऊ आफूले पनि प्रेम गरिरहेको छ अरूले पनि प्रेम गर्लान् यही आशा गर्छु धन्यवाद <laughs> मैले निश्चित रूपमा मैले प्रेमको कुरो जुन गर्नुभएको छ मैले आँगै सिरिङ्ग हुन सक्छ मैले यो प्रेमको कुरा सुन्दाखेरि मैले प्रेम गर्नुपर्छ गरिन्छ गरिरहेका छौँ भने गर्नु पर्थ्यो मैले निश्चित रूपमा हामीले बारम्बार गर्दै आइरहेको कुरो प्रेम मैले यो प्रेम, प्रेम चाहिँ चा। चा। बार एकदम समाजमा बढोस् चाहिँ एकदम राजनीतिक ढङ्गबाट मैले समय सापेक्ष ढङ्गबाट अगाडि बढोस् भन्ने मान्यता मुनी हम पार्टी को धन्यवाद झगड़ा करने काम भैको यहां नेताजी सहमति तोड़ आज प्रेम दिवस को दिन में वर्तमान परिपेक्ष सहमति समझिंद प्रेम को भावना प्रेम, प्रेम, प्रेम से बोलो प्रेम से खेम से बाच भला, आफु भला जगत भलाता सुनी सके अब चाहिँ हामी कार्यक्रमको एकदम अन्त्य अन्त्यतिर छौँ होइन अनि अन्त्यमा चाहिँ आज हामीले गाउँ डुल्दाखेरि एकदम एक्सक्लुसिभ एक पाराले होइन गाउँलेहरूले कसरी प्रेम व्यक्त गरिरहेका छन् भनेर विभिन्न पार्कहरूमा गएर आफ्नो छड्के नजर अडियो रेकर्डहरूलाई छोडेका थियौँ आउनुहोस् त्यो रेकर्डहरूले के के कुरा समायो त सुन्नतर्फ होइन आजको दिन त मेरो यो दोबाटोमै बसेर जाने भन्या बरु गोथे उता पल्लो चौकमा गएर के के हङ्गामा मच्चाएकोन् नि यो गुलाबको फुल ओहिलेर जान लगाइसक्यो हेर बाबु गुलाब तेरो त कर्मै फुटेको रहेछ भने कसैले तँलाई लेला जस्तो छैन के अरे तैपनि हेर्दै जाऊँ न केसम्म हुँदोरहेछ ऊ एउटा केटी त आइहाल्यो अब <laughs> लाइटिपुर साँच्ची यो त ओडाध्यक्ष भएकै नातिनी रहेछ ना केही फरक पर्दैन ओडाध्यक्ष न बाउपट्टिको नआमापट्टिको ना त्यसको <laughs> नाम चाहिँ के थियो भने कस्तो बिर्सेँ के स्मृति कि के मिर्ति हो क्यारे <laughs> प्रेम GULAV COMPHER GULAV COMPHER GULAV COMPHER GULAV COMPHER GULAV COMPHER GULAV COMPHER Hello Ishmirti <laughs> What are you doing? What are you doing? What are you doing? This is Mr. Handsome You <local> are Chinese, you are Chinese You are Chinese Yes, <laughs> you are Chinese वास्तवमा कुरा चा। चा। के भन्दाखेरि नि स्मृति आजको दिनमा चाहिँ मलाई अब के नभनिदियो भने हुन्थ्यो तै पनि ठिकै छ चल्छ माया गर्ने मान्छेले हो क्या यो तल त तर ममा चल्ने भनेकै प्रेममा हो है यो हातको देखि छ नि मेरो है गुलाबको फुल के गुलाबको फुल वास्तवमा के लायो भन्दाखेरि मलाई चाहिँ आज प्रेम दिवस रहेछ है ऐबले नहीं बताने भो अम दिवस में प्रस्ताव राख् पर्च रे क्या बाबाई ते भा मैं तिमला नहीं प्रस्ताव राखनी विचार करें क्या तीन घर में दीदी बनी छे कुरा आदि बहनी ती तर के श्रीमती छे क्या होइन त अनि मलाई के भन्न खोजेको हो मैले कुरै बुझिनँ कि मैले श्रीमती भन्न खोजेँ होइन क्या फेरि तिमीलाई नि श्रीमती पनि खुब रहरला जस्तो छ श्रीमती चाहिँ भन्न खोजेकै होइन है बरु मेरो सानो सानो बच्चाको बरु आमा बनाउने विचारमा चाहिँ हो ल प्रस्तै कुरो भन्नु यस्तासँग के कुरा गरिरहनु मतलब बरु यसको हातमा रहेको रोजको फुल चाहिँ राम्रो रहेछ चा, बरु लिएर जानुपर्छ क्या हो अनि तैँले मलाई रोज दिना खोजेको होइन लिएँ बरु म लिएर जान्छु रोज चाहिँ म ल ल लिए ल अनि यहीँ बस्छ म एकछिनमा आउँछु हुन्छ हुन्छ क्या फर्स्ट क्लास होला जस्तो आइपुग्नु पर्ने अझैसम्म पनि आएन होइन यो राज कहाँ गएछन तोडेर आएन ए यो मान्छे जहिले पनि रमाइलो कुरा गर्छ रमाइलो भए कुरै गर्थ्यो तिमीलाई समाजले के बन्धन लगाएको छ आफ्नो जहिले पनि डाइलगमै खान मन लाग्छ डाइलगमै सुत्न मन लाग्छ डाइलगमै उठ्न मन लाग्छ प्रिय खै त्यो गुलाबको फुल चाहिँ पाइहालौँ अनि राज भनौँ छोरीको चर्दीकालाई नि देखियो यस्तो हुनुभन्दा त म त बरु जिन्दगी <laughs> पनि प्रेरम गर्दिनँ भिड्छु आफ्नै घरतिर के हेर्ने यस्तो रह यो माछा मारेर मेरो जिन्दगी जाने भयो क्या आज चाहिँ प्रेम दिवस कसैलाई प्रेम प्रस्ताव हान्नु पाए पनि हुन्थ्यो आफ्नो पनि बेह भइहाल्छ कि होइन कसलाई प्रस्ताव हान्नु त होइन यो माछा मार्दा मार्दा आफ्नै खेल आइसक्यो यसो सफा गरेर जानु पर्यो माछा स्कुलतिर होइन स्कुल त बन्द पो त होइन यहाँको मास्टर बस्ने चाहिँ कहाँ रहेछ कुन्नी सोध्नु पऱ्यो ए नानी यो मास्टर घर कता हो अनि नानी हो कि बाबु होस्टर होइन कस्तो सल्लाह हो कतै त्यो ओडा दक्षे बाको माछा पोखरीमा माछा मार्नलाई फोर्स लगाइदिनुहोस् भन्न आएको हो कि मेरो पनि घरबार भएन अब तपाईँको पनि घरबार भएको छैन अब म माछा मारेर पालिहाल्छु अब तपाईँले पढाएर बहिनी पाल्नुहुन्छ त्यही भएर आज प्रेम दिवसको दिनमा यसो सम्बन्ध सुरु गरौ कि भनेर आएको राम राम राम राम राम राम सुन्नु कान किन फुटेन होइन <laughs> के कुरा गरे त आफ्नो हैसियत हेरेर पो कुरा गर्नुपर्छ मास्टरनीजीसँग बल्छीले कुरा गर्ने मास्टर नि, विवाह गर्ने प्रेम गर्ने होइन एउटा दाजु बहिनीको काका भतिजीको भाउ छोरीको हामीले चाहिँ टिका लगाएर दाजु बहिनीको प्रेम अगाडि सुनिसकेपछि अन्त्यमा हाम्रो हजुरबाऊलाई सुन्न चाहन्छु नभन्नुहोस् हजुरबा प्रेम दिवस प्रति तपाईँको अन्त्यमा निर्णय के निस्क्यो के भन्दाखेरि बुझाले भन्दाखेरि तर यसरी एक दिन मात्रै मा प्रेम दिवस भन्दा पनि हुन त यो एउटा दिनको मान्यता राखेको ठिकै छ यसलाई चाहिँ जस्तै अब प्रेम दिवस भन्ने एउटाले चाहिँ मलाई यसले धोका दि भन्ने रुनी कराउने अब मदिरा जन्ने कुराहरू सेवन गर्ने आफूलाई शोकमा डुवाउने हो यस्ता यस्तै कुराहरू यो विकृतिबाट टाढा भगाइकन कसैले आफ्नो प्रेम प्रस्ताव स्वीकारेन भने पनि ऊ मेरो कर्ममा लेखिएको थिएन भनेर चित्त बुझाउने अनि त्यस्तै अब सबैलाई प्रेममय दृष्टिबाट हेर्ने अब एउटा के छ फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तो यो चाहिँ जस्तो आँखाले हेऱ्यो त्यो त्यस्तैदेखि सबैलाई प्रेमका साथ हेरौँ संसार एकदम प्रेममय बन्छ कसैको पनि झै झगडा नहोस् नराम्रो नहोस् यति भन्दै अब मलाई यो मुख्य अतिथि भएको तपाईँलाई आजको कार्यक्रम हसाउने चौतारी कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम हसाउने चौतारी रेडियो अर्पण एक सय चार एक बक्लहर यो ठेगानामा तपाई पत्राचार गर्न सक्नुहुन्छ आजको कार्यक्रममा अभिनय रहेको थियो रामु आचार्य रिजन केसी प्रतीक्षा पोखरेल सुजिता हमाल र मलक्ष्मण सापकोटाको कथा सम्पादन ध्वनि संयोजन एवं निर्देशन रहेको थियो रामु आचार्यको अर्को साता शुक्रबार फेरि पनि यस्तै रमाइलो प्रस्तुतिको साथमा